नमस्कार तथा शुभ प्रभात बिहानी सँगै बिहानी प्रहरको कार्यक्रम शुभ बिहानीमा तपाईँ सम्पूर्णलाई स्वागत गर्न चाहन्छौ प्रविधि कक्षीबाट भित्र रिजन अनि आवाजबाट कार्यक्रम प्रस्तुता म सूर्य ढकाल सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा डब्ल्यू लगअन गरेर सुनिरहनु भएको छ कार्यक्रम शुभविहानीमा रहेर हामी चारवटा चरणहरू प्रस्तुत गर्दै आइरहेका छौं जसमध्ये कार्यक्रमको पहिलो चरणमा आजको पञ्चाङ्ग प्रस्तुत हुनेछ भने कार्यक्रमको दोस्रो चरणमा रहेर हामी तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशिफल प्रस्तुत गर्नेछौ भने कार्यक्रमको तेस्रो चरणमा रहेर रेडियो अर्पणबाट आज केही कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा प्रस्तुत गर्नेछौँ भने कार्यक्रमको चौथो यानिक अन्तिम चरणमा रहेर तपाईँकी जन्मदिनका शुभकामना रूपी शब्दहरू प्रस्तुत कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्गबाट आज मिति विक्रम सम्म दुई हजार सत्तरी साल वैशाख महिना चौध गति मंगलबार तदनुसार दुई मे एक तारिक वैशाख कृष्ण पक्षी षष्ठी तिथि दिउँसो बाह्र बजे उपरान्त सप्तमी तिथि पूर्व साढा नक्षत्र बिहान आठ अडतिस बजी उत्तर साडा नक्षत्र परेक साध्ये योग राति बज़े सोह्र बजी उपरान्त शुभयोग भद्राकरण आनन्दादि योगमा श्रीवत्स योग, श्री योग चन्द्रमा धनु राशिमा दिउँसो एक सत्ताइस बजेसम्म उपरान्त मकर राशिमा लाभेला बिहान यत्र यो कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्ग प्रस्तुत गरिसके पछाडि हवाभुने प्रवेश गर्न चाहन्छौ कार्यक्रमको दोस्रो चरण तपाईँकै ग्रह गोचर समिटिएका शुभ फल मिल्ने खालको समय रहेको भने देखिन्न आर्थिक समस्याले पिरोल्नेको दिन रहेको छ सा। सामाजिक काममा अवृद्धि उत्पन्न हुने खालको दिन रहेको छ आमदानी भइरहने खालको समय रहेको देखिन्छ तपाईँले लामो समयदेखि गरिरहनु भएको कामबाट राम्रो आर्थिक मिल्ने आर्थिक लाभ मिल्ने खालको समय रहेको छ बुद्धिमानपूर्वक काम गर्नुहोला जिद्दी गर्ने बानी भने हटाउँदा राम्रो हुनेछ आफन्तबाट पनि कामको लागि राम्रो सरसल्लाह मिल्ने खालको समय रहेको छ तपाईँले सोच्दै नसोच्नु भएको कुरा हुने खालको समय रहेको छ विभिन्न ठाउँको यात्रा हुनेछ तपाईँको मनमा त्यत्तिकै चिन्ता हुने खालको समय रहेको छ उपहार पुरस्कार आदि प्राप्त हुने खालको समय रहेको देखिन्छ सरकारी नोकरीबाट आर्थिक लाभको समय रहेको देखिन्छ भने केही उन्नति हुने बेला पनि यही रहेको छ सिंह राशिको लागि सरकारी नोकरीमा प्रवेश गर्ने खालको समय रहेको देखिन्छ समयको सदुपयोग गर्न सक्यो भने एकदम प्रगति हुने खालको समय रहेको देखिन्छ अरूको विवादमा आफू पर्न सकिएला केही गर्दा विचार पुर्याएर अगाडि बढ्नुहोला सभा सम्मेलनमा भाग लिनुपर्ने खालको दिन रहेको छ विभिन्न देवालय मठ मन्दिर भ्रमण हुने खालको दिन रहेको छ भने तपाईँलाई कतिको यात्राको योग रहेको छ मनले चाहेको ठाउँको यात्रा हुनेछ मनोरञ्जनमा समय खर्च हुनेछ भने आफ्नो काम राम्रो रहने देखिएको छ धनु राशिको लागि उपहार आदि प्राप्त हुने खालको समय रहेको छ सरकारी नोकरीबाट पनि राम्रो प्रगति हुने खालको समय रहेको छ भने स्वास्थ्यमा केही गडबडी देखिएको छ परिवारमा माया प्राप्त हुने खालको समय रहेको देखिन्छ तपाईँलाई आज कुनै पुरस्कार आउन सक्ने खालको दिन रहेको छ भने आर्थिक लाभ र खर्च दुवै हुने खालको समय रहेको छ र अन्त मीन राशि हुनेहरूका लागि तपाईँले नचाहेको कुरासँग भैरवाह हुने खालको समय रहेको देखिन्छ तुरन्तै कुनै कुराको पनि निर्णय नगर्नु भई राम्रो यो त यो ग्रह गोचर समितिका बाह्रवटा राशिफल कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत गरिसकेका छौँ र तेस्रो चरण आज रेडियो अर्पण एक सय चार थौलो पाँच मेगाहरूद्वारा के कस्ता कार्यक्रम प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखातर्फ अहिले हामी कार्यक्रम शुभ बिहानीमा का। रहिरहेका छौँ यस पछाडि तपाईँ ठिक आठ बजेसम्म तपाईँ कार्यक्रम कृषि सरोकार सुन्न सक्नुहुनेछ सहकर्मी ध्रुव खनालको साथमा आठ बजेदेखि आठ पाँचसम्म ट्राफिक खबर आठ पाँचदेखि नौ बजीसम्म तपाईँ हाउसफुल कमेडी सो सुन्न सक्नुहुनेछ नौ बजीदेखि नौ पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि दस बजेसम्म कार्यक्रम लोकझङकार सुन्न सक्नुहुनेछ स्वयं सा, मेरो साथमा दस बजेदेखि दस पन्ध्रसम्म अर्पण समाचार पन समा सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि एघार बजेसम्म तपाईँ फिल्मी गीतहरू सुन्न सक्नुहुनेछ भने एघार बजेदेखि एघार दससम्म अर्पण खबर सुन्न सक्नुहुनेछ एघार दसदेखि मध्याह बाह्र बजेसम्म तपाईँ कार्यक्रम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ सा। सहकर्मी साथी प्रतीक्षा र मेरो साथमा रहेर रह। बाह्र बजेदेखि बाह्र पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ बाह्र पन्ध्रदेखि दिउँसो एक बजीसम्म तपाईँ ननिष्ठ बलिउड सुन्न सक्नुहुनेछ एक बजी देखि एक दस समय अर्पण खबर एक देखि दुई बजी समझ अफलाइन चुवाई सुन्न सकूने दुई बजी देखि दुई दशसम अर्पण समाचार सुन्न सकूने दुई दश दे तीन बजी समय कार्यक्रम अर्पण समर्पण सुन्न सकूने स्वयं मेरो तीन बजे तीन पन्द्रह नेपाली समाचार सुन्न सकूने तीन पन्द्रह चार बजी समय तुन सुन सकू साथ चार बजेदेखि चार दशसम्म अर्पण खबर चार दसदेखि साँझ पाँच बजेसम्म तपाईँ कार्यक्रम रोजाइमा लोक भाका सुन्न सक्नुहुनेछ सहकर्मी सा। साथी प्रतीक्षाको साथमा पाँच बजेदेखि पाँच बजीसम्म अर्पण बुलेटिन सुन्न सक्नुहुनेछ भने पाँच तिसदेखि छ बजीसम्म भएको कार्यक्रम देश विदेश सुन्न सक्नुहुनेछ सहकर्मी सा। साथी रवि भट्टको साथमा छ बजीदेखि छत्तिससम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने छत्तिसदेखि सात बजेसम्म तपाईँ अर्पण समाचार सुन्न सक्नुहुनेछ सात बजेदि साइस समक्रम अर्पण सुबह साज सुन्न सकूने साईराम फर्नीचर उद्योग प्राजन करतीक्षा को साथ में सातीस देखि रात आठ बजी समय सा, साजा खबर 8 सुन सजीदी आठतीसमाली आठ पैंचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ भने नौ पद्री दस बजेसम्म तपाईँ श्रुति सम्विक सुन्न सक्नुहुनेछ दस बजेदेखि दस पन्ध्रसम्म नेपाल एफएम समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि राति एघार बजीसम्म खलदोली डट कम सुन्न सक्नुहुनेछ र हाम्रो प्रसारण सेवा बन्द रहनेछ र पुनःोली बिहान तपाईँको माझमा चार बजीदेखि पाँच बजेसम्मको बीचमा नैति शास्त्र र प्रवचनमाला लिएर उपस्थित हुनेछौँ भने पाँच तिसदेखि पाँच पचपन्नसम्म तपाईँ प्रभात बाणी सुन्न सक्नुहुनेछ छ सु। बजीदेखि छत्तिससम्म साझा खबर छत्तिसदेखि सात बजीसम्म बाणी बहस सात बजेदेखि सात पन्ध्रसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सु। र पुनः भएको हाम्रो भेट कार्यक्रम शुभ बिहानीमा भोलि बिहान सात पन्ध्रदेखि हुनेछ र जति पनि समाचारमूलक प्रस्तुतिहरू प्रसारण हुँदै आइरहेका छन् सोसबेको आयोजन होटल स्टार ब्याङ्कवेटले गरिरहेको छ कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखा का प्रस्तुत गरिसके पछाडि अब पनि प्रवेश गर्न चाहन्छौ कार्यक्रमको चौथो यानि कि अन्तिम चरण तपाईँका जन्मदिनका शुभकामना ह्याप्पी बर्थडे टू यु आज जन्मदिन पर्नुहुने त भाइ सम्पूर्णलाई जन्मदिनको लाखौँ लाख शुभकामना र आजको दिनमा पनि हामीलाई कुनै पनि जन्मदिनका शुभकामना रूपी शब्दहरू भनी प्राप्त भएका छैनन् र आज जन्मदिन पर्नुहुने भाइ जति पनि हुनुहुन्छ तपाईँ सम्पूर्णमा तपाईँका प्रत्येक साहना इच्छाहरू पुरा हुँदै जान् प्रत्येक पाइला पाइलामा सफलता मिल्दै जाओ शुभकामना दिन चाहन्छौँ र यही शुभकामना अब हामी कार्यक्रमबाट छुटिएर जानुपर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुहुने तपाईँ प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सम्पूर्णलाई धन्यवाद अनि धन्यवाद यदिका झेलसम्म प्रविधि कक्षीबाट सघाउने मित्र रैजनलाई पनि र कार्यक्रम शुभ बिहानीको आजको यो श्रृङ्खलाबाट कार्यक्रम प्रस्तुत म सूर्य ढकाल पनि बिदा हुन चाहन्छु